नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा प्राविधिक कक्षका मित्र विष्णुसँगै तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर पनि उपस्थित भइसकेको छु सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो इन्टरनेट अनलाइनको डब्लु रेडी अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण पन शुभ साँझको बसेरलाई सुन्न सक्नुहुनेछ हामी हरेक दिन आउने गर्छौँ बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजीसम्म उपस्थित हुन्छौँ र तपाईँको सम्झना सन्देशहरू लिनको लागि शून्य सपन्न र शून्य सपन्न पाँच दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर पराल लगायत सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ र आज हामीले निकेने नै पुराना लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिने चमर्को गरिराखेका छौँ हामीले बजाउने लोक भाका मार्फत आफ्ना आफन्त जन इष्टमित्रहरूलाई लागि शून्य र शून्य छपन्न दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हेलो हजुर नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर सुनम जी कसो तपाईको नयाँ नोड खबर सबै ठीक छ दाजा सबै ठीक छ हजुर अनि के कसरी बीते तपाईको दिन आज ए पढ्ने स्कुल जाने पढ्ने आउने घरमा खाना पवाउने खने पढ्ने अब हुन्छ सुनम जी कार्यक्रममा हुनुभएको का छ कसरी समझिनै फोन उडान गरेर आइके हजुरलाई आइये धन्यवाद नातेर प्रेमप्रदल कुमार तिलास हजुर सन्देश माधव सुनिका रामायण मिना गिरमाया सोनाम भनेर चिनिमा चिन्छपूर्ण ला दादा हुन्छ सोनामजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भनी छुट्टिन्छौँ नमस्कार Namaskar. नमस्कार यति बेला क्युरकबाट सुनमा आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई आफ्ना सम्झना राखेर गइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गर्नुहुन्छ तपाईँ पनि यस्तै गरी कार्यक्रममा आउन मन लागेको छ शून्य छप्पन्न पाँच त्रिसठ टी तिन सय र शून्य छप्पन्न दुईवटा टेलिफोन नम्बर हामीले खुला गरिसकेका छौँ कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ चिसो पानी भाट्यो होइन अनि के छ सुदीपजी तपाईँको नयाँ नौलो खबर एकदम ठिकै छ अनि के कसरी बित्यो तपाईँको दिन बसी बस्छ अनि खाना खानु भयो कि कार्यक्रम सकिने लगतै हुन्छ होइन त हुन्छ सुदिपजी कार्यक्रममा आउनु भएको छ कहाँ कसलाई सम्झिने दादालाई मेरो साथीहरूमाङ चेपाङ ऐतराम चेपाङ सन्तलाल चेपाङलाई अनि ऐतराम चेपाङ दक्षलाल चेपाङ बुद्धिराज चेपाङ दिनेश चेपाङ अनित चेपाङलाई र अनि विशेष गरी यो अर्पण सुनेर बस्ने सम्पूर्ण साथीहरूलाई अनि मेरो चेपाङलाई सुनाउन चाहन्छु हुन्छ सुदीपजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ नमस्कार यति बेला चिसो पानीबाट सुदीप चेपाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ हामीलाई पनि सम्झनुहुन्छ माया गर्नुहुन्छ तपाईँ पनि आउन मन लागेको छ भने सुन्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस हामीले खुल्ला राखिसकेका छौँ टेलिफोन सम्पर्क उहाँकै मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हेलो हजुर नमस्कारे कहाँबाट को बोल्दै हुनुहुन्छ Okay. जी के हो आ, के को को जी? खान हजुर अनि तपाईँको हाम्रो पनि भएको छैन कार्यक्रम सकिने लगतै हुनेछ अनि हुन्छ सिमनजी कार्यक्रममा आउनु भएको छ कहाँ कसलाई सम्झिने सर्प हजुरलाई धन्यवाद अनि सोन र घर परिवारमा बुवा मम्मी दाई भाउजू अनि गरिब मेरो दिदी भिनाजु अनि विशेष गरी मेरो अनितालाई सिमर चिन्नुहुन्छ हुन्छ सिमरनजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भन्ने छुट्टिन्छौँ नमस्कार यति बेला दारीचोकबाट सिमरन आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झाउनुहुन्छ माया गर्नुहुन्छ र पनि कार्यक्रममा एउटा भाका राख्ने बेला भएको छ श्याम गुरुङ अनि मल्लको सुधुर आवाजमा सजिएको छिनको छिनैमा यो लोक भाका अब क्रममा तपाईँको लागि को, नो लो माया, दोरी जारे को, चीन, को चीन, मा चिन्हो मायम को छिनैमा निकै नै रमाइलो लोक थियो आजको यो बसाइमा चाहिँ अर्पणहरू शुभ साँझको बसाइमा हामी निकै नै पुराना लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लोक भाकाहरू बजाएर तपाईँलाई पुरै भए पनि मनोरञ्जन दिने तत्त्वमा हामी जुटिराखेका छौँ र तपाईँ पनि कार्यक्रममा आउन मन लागेको छ आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना मन लागेको छ भने शून्य र शून्य सपन्न दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इचारा पाएको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत Hello. नमस्ते, नमस्ते जी सब भएको छैन कार्यक्रम सकिने लगतै हुनुहुन्छ पानी अलिकति परलम परमला परौँला परङ्ला जस्तो भएको थियो तर के गर्ने एकछिन थोरै पऱ्यो अनि फेरि गइहाल्यो कता रामु सर रिडियोमै हुनुहुन्छ अलिकति व्यस्तताको कारणले चाहिँ कार्यक्रममा आउन भ्याइरहनु भएको छैन एघार बजीतिर आउनुहुन्छ होला नि एघार बजीतिरको कहिले काहीँ कार्यक्रममा चाहिँ अलि झल्याक झुलुक भइरहन्छ खै रामु सर चाहिँ अलिकति बिजी हुनुहुन्छ भन्नु पऱ्यो सरजी हजुर हजुर ल धेरै दादा केही छैन अनि रामु दाईलाई दाजुलाई रिजनलाई घन्डालाई विष्णु दादालाई आफ्नो मान्छेलाई मेरो सानो छोरालाई अनि अर्पण एकछिन हो युनिट लाएर मलाई सर्व अधिकारी भन्ने चिनी नचिनी सम्पूर्णलाई र देवेन्द्र बोहरालाई सम्झाउन चाहन्छु दादा हुन्छ सरूजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भन्ने छुट्टिन्छु नमस्कार यति बेला पदमपुरबाट सरु अधिकारी आउनु आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ सुने सम्पूर्ण पाँच त्रिसठी तिन सय टेलिफोन नम्बर हामीले खुल्ला राखिसकेका छौँ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ बकुलरबाट प्रसन्ना अनि के छ प्रसन्नाजी तपाईँको नयाँ नौलो खबर हाम्रो पनि सबै ठिक छ अनि के कसरी बिताइरहनु भएको छ नि दिनहरू पहिलाको जस्तै पढ्न चाहने आउने होइन रेडियो सुन्ने पढ्न चाहने आउनी रेडियो सुन्ने होइन तिमी टाइम मिलाइ बेलामा मिला बेला हुन्छ प्रसन्नाजी कार्यक्रममा आउनुभएको का का छ कहाँ कसलाई सम्झिने हुन्छ प्रसन्नाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भनी छुट्टिन्छ नमस्कार यति बेला बकुलरबाट प्रसन्न आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा उहाँहरूको मित्र पनि हुनुहुन्छ भनेर इसारा पाएको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ के छ तपाईँको नयाँ नम्रो खबर एकदम ठिक छ अनि हजुर पनि हाम्रो पनि सबै ठिक छ तपाईँहरूले फोन गर्नुहुन्छ माया गर्नुहुन्छ बेठी हुने कुरै भएन नि त अनि के कसरी बिता बिताइरहनु भएको छ जतातिर शीतल हुन्छ त्यतैतिर गइन्छ मन पनि होइन हुन्छ प्रविनजी कार्यक्रममा आउनुभएको छ कसलाई सम्झिने सर्वप्रथम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 खुल्ला राखिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउँदै गर्नुहोला अब नै अर्को एउटा सुधुर भाकालाई कार्यक्रममा स्थान दिने बेला भएको छ अबको क्रममा यो रम यो मिठो भाका तपाईँको लागि ला तले नै नगर नगर सोरेना मायामा घाटा छ पर्दिन नभगोर ल राजु परिवार अनि लक्ष्मी न्यौपानीको सुमदुर आवाजमा सजिएको लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ हामीले बजाउने लोक भाका मार्फत तपाईँ नै आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना मन लागेको छ भने सुन्ने सम्सठी तिन सय बत्तिस कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ भनेर इसारा पाएको छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार हेलो टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो तर पनि उहाँ सम्पर्क विच्छेद भइसक्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर पुऱ्याएर लगायत सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झनाहरू राख्न सक्नुहुनेछ तपाईँ दिनभर व्यस्त रहनुहुन्छ र आफ्नो कामबाट आउनुभएको छ थकाइ पनि लागेको होला र तर पनि खाना खाना लाग्दै भए पनि रेडी अर्पण एक सय चार मेगा पाँच भूमिका सुनेर हामीलाई साथ दिइरहनु भएको छ भन्ने आशा अनि विश्वास राखेको छु जहाँ हुनुहुन्छ जे जस्तो अवस्थामा हुनुहुन्छ तपाईँहरूले कार्यक्रम अर्पण शुभ साँझको बसाइमा हुनुहुन्छ तपाईँ आफ्ना आफन्त परिवारदेखि टाढा गएर बस्नुभएको छ सम्झना मन लागेको छ भने पनि शून्य छपन्न पाँच त्रिसठी र शून्य छपन्न पाँच त्रिसठी तिन दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला राखिसकेका छौँ कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ नयाँ नौलो खबर त्यतिकै बसिरहनु भएको छ अनि के कसरी बित्यो तपाईँको दिन आज जतिकै बसेरै बित्यो रेडियो सुन्ने होइन हुन्छ दिपेन्द्रजी कार्यक्रममा आउनुभएको छ कहाँ कसलाई सम्झिने प्रमो अङ्कल इमान सिंह अनि नारायण सिंह अनि डोर्जे अनि सोनाम अनि बहिनीहरू पार्वती अनि रविना अनि सबिना रजिना अनि बुद्धिमाया चेपा अनि आइत सिंह चेपा अनि शान्तिमाया चेपा अनि चन्द्रमाया चेपाङ कुमार चाङ अनिमा अनि प्रवीन तामाङ अनि अनि प्रवीण प्रजा अनि कुमार अनि अर्कै कुमार अनि कविता अनि हरिमाया उभोहरू हरिमाया अनि धनलाल मक्टन अनि मलाई दिपेन्द्र भन्ने सम्पूर्ण हुन्छ दिपेन्द्रजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भनी छुट्टिन्छु नमस्कार यति बेला कुराको थियो दिपेन्द्र तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गर्नुहुन्छ र यस्तै गरी टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इचारा पाएको छ आउनुहोस् गरौँ हेलो हजुर नमस्कार नयाँ नौलो खबर अनि परेवा कुर्तिर पानी परे किसुस भएको छैन चाँडै हुनुभएछ नि तिनेशी हुन्छ कसलाई सम्झिने आउनुभयो खुसी लाग्यो अहिले भनी यति बेला फरियाकोटबाट दिनेश आउनु भएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ र हामीलाई पनि सधैँ सम्झाउनुहुन्छ माया गर्नुहुन्छ टेलिफोन सम्पर्कमा कोही अर्को मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्कार हजुर टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो तर पनि सम्पर्क विच्छेद भइसकेको छ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको टेलिफोन नम्बर खुल्लै छ पनि आउन मन लागेको छ भने आउन सक्नुहुनेछ दुईवटा टेलिफोन नम्बरमा एउटा टेलिफोन नम्बर हानेर र शून्य सौन्न पाँच त्रिसठी तिन सय बत्तिस राखिसकेका छौँ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो टेलिफोन सम्पर्कमा कोही मित्र आउनु भएको छ भनेर इशारा पाइराखेको छु उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्ते हजुर कहाँबाट बोल्दै हुनुहुन्छ जलमाया तामाङ जलमाया चाहिँ के छ तपाईँको नयाँ नौलो खबर हाम्रो पनि सबै ठिक छ अनि के कसरी बित्यो नि तपाईँको दिन आज बसी बसाउ शीतल महसुस गरिरहनु भएको छ अनि खाना खानुभयो कि नाइनी पकाउँदै हुनुहुन्छ ल राम्रो ताले पकाएर मिठो तालले खानु होला है हुन्छ कार्यक्रम आउनु भएको छ के कसलाई सम्झिने हुन्छ जलमाया चाहिँ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ नमस्कार यति बेला क्युरागबाट जलमाया तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ तपाईँकै सम्झना लिँदा लिँदै तपाईँकी समर्पणहरू लिँदा लिँदै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ यतिजेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाज अनि इन्टरनेट अनलाइनको डब्लु डब्लुडब्लु डट लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो कुराकबाट सुनम चिसो पानीबाट सुदिप चेपाङ सिमरन र पदमपुरबाट सरी अधिकारी बकुलरबाट प्रसन्ना बकुलरबाट प्रवीण थापा कुराकबाट दिपेन्द्र तामाङ परेवाकोटबाट दिनेश अन्तिममा फोन गर्ने साथी कुराक सादबाट जलमाया तामाङले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु अनि यति जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक कक्षीका मित्र विष्णुलाई पनि विशेष धन्यवाद भन्दै यो मिठो लोक भाकालाई अगाडि बढाउँदै तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर पनि बिदा हुन्छु नमस्कार पानी फेवा ताल आएछ माछा पोसे सिरको पानी फेवा ताल आएछ झल्कु किन लाग्यो भन्थे भेट माझिँदै फेवा तालको माया साइको ख्यालको ख्याल माझि नै पोखरा फेवा तालको बेटा दिन पनी राजाई हो सात अपलो पांच मेगा हर्ज